हार्दिक स्वागत गर्न चाहन्छु आज पनि तपाईँलाई भेट्नको लागि अर्पूर्ण शुभ सासको विषय लिएर हामी आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ तपाईँलाई थाहा नै छ कि अर्पूर्ण शुभ साहसको यो व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजेको सात बजे, बजे बित्तिकै आउँछौँ र करिब करिब साथीसम्म तपाईँ सँगै रहन्छौँ र मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ नै साथसाथै तपाईँको सम्झना तपाईँको सन्देश तपाईँको आफन्तसम्म पनि पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छप्पन्न लागि खुल्दैछ र यति बेला अर्पूर्ण सुबसा आजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकिहाल्छु म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ सा लाइनमा हजुर नमस्कार दुईवटा बाटो तपाईँको लागि खुल्लै छ सा। कोही साथी हुनुहुन्छ सा नमस्कार हजुर कहाँबाट हुनुहुन्छ पर्सादेखि तुलसा अनि तुलसाजी हामीलाई माया मार्नु भएको होइन मलाई पनि त्यसो भए त खुसी लाग्यो बाहना बनाउनु भयो भने चाहिँ भित्रभित्र रिसाउँछु होइन तर एकदम सही भन्नुभयो भने चाहिँ एकदम खुसी लाग्यो ल ठिक छ अनि खानपिन भएको छैन होला अँ भएको छैन हजुरको मेरो पनि भएको छैन बनिसक्यो बन्न चाहिँ सँगसँगै खाऊला निरमा साथ दिनुहोस् है जाँदै हामी ल ठिक छ अनि धन्यवादको लागि सलास जे होन हुँथे ति बेला र वर्ष शुभ साझको एब सायमारको शादी पनि हुनुहुन्छ शा म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो नमस्कार कबाटको बोलते हुनुहुन्छ म डल्लागुडी पब्लिक फर्मबाट डल्लागुडी पब्लिक फर्मबाट म मा गणेश गड़। गणेश अनि गणेश जी हजुर आराम हुनुहुन्छ एकदम आरामै छु खानपिन भयो कि भा छैन भा छैन त्यति दिनमा हुन्छ अनि समय आउँदै छ हजुर अनि आज के कसलै सरबडमा लाग्यो धन्यवाद अनि कन्ट्रोल रुममा राजीलाई रेडियो होल युनिटलाई मेरो घर परिवारको लागि मेरो आफन्तहरूको लागि अनलाइनमा आउने सबै नयाँ पुरानो सबै साथीहरूलाई पहिला पहिला फोकर फोकर फन्ने गर्दा आउने रामचरण राजकुमारहरू लगायत सबै साथीहरूलाई अनि मलाई ज्याम्रे प्लस नजारीमा गण्डर जो जो चिन्नुहुन्छ उहाँहरू सबैको लागि ल हुन्छ अहिले भने बिदा हुन्छ है नमस्कार गणेश चाहिँ हुन हुन्थ्यो यति बेला र अर्पण शुभ साझको व्यवसायमा तपाईँको लागि निकै नै मिठा मिठा अलग भागाहरू लिएर आएका छौँ र बेला कार्यक्रमको पहिलो साङ्गीतिक ओसेलिसहरू तपाईँको लागि राख्छु रजन कार्की र गोमा आवाज रहेको भागा भुइँमा फालेर मध्यरात्मा बाले भन्छन् केवो तलै लुरे मेरी काली काली भन्दै म बरबर छोरे भुइँमा सिरख पालेर बर बरबर छोहेर भुइँमा सिरख पालेर झल्को झालेर बर बरबर भुइँमा सिर तिमले माया दिन्नौ सँगै बसमा मन कहले सम लुकी लुकी भेटनी हो घर जादा जान पर्च छा, मोटो छी छमी बामा करौनी नीमा करौनी नौनी बामा कर भेट्न रहर लाउने बामाले कराउने हो कि माया हराउने निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको छ केही समय अगाडि निकै नै चर्चामा रहेको थियो र यति अर्पण शुभ साँझको यो बसायमा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ तपाईँ पनि यो साँझको बेला हामी सँगै सोहयात्रा गर्न चाहनुहुन्छ यही लोक भाका सँगै रमाउन चाहनुहुन्छ रमाइलो लाग्छ लोकगीत सङ्गीत सुन्दा भनेदेखि चाहिँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ असने फास फास हो नमस्कार गेस शन छै माया गर्नुहुन्छ के बसाई पानी आज़ अनि अनि के, आज सा। सा के, वाला? सा के फर्स्ट साथी गुरुङ र सन्ति लामा म म सरोद लामा भन्ने स्किनि नचिने सबैजना दिजिए ल हुन्छ अहिले पनि बिरा हुन्छ है नमस्ते दिजिता बा नमस्ते सरोज जी हुनुहुन्थ्यो यतिबेला जुट पानी भटाउनु भएको थियो र हरफण सुबह साजको युवा शाही मा को साथी फेरि पनि लाइनमा हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार नमस्ते कामाटो को बोल्दै हुनुहुन्छ कोराकबाट सरिता लामा कोराकबाट सरिता लामा अनि सरिता जी हजुर के गर्नुहुन्छ नि त बा है। बस बा, बड़ी सम्झिनवादी थ्यो यति बेलाको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ र तपाईँको बाजमा मिठा मिठा लोक भाकाहरू हामीले प्रस्तुत गरिराखेका छौँ साथमा तपाईँको सम्झना पनि तपाईँको आफन्तसम्म पुर्याइराखेका छौँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्ला छ यति बेला पनि अर्को एउटा मिठो भागा तपाईको माझमा राख्छु निकै नै मन मनपर्छ निकै नै चर्चामा रहेको भागा पनि हो यति बेला अर्पण शुभ साँझको व्यवसायमा एउटा सुन्दर घर मागेको छु तिमलाई आउन परो भनेर परमा खेको छुल दिन छन् मन भने यदि सचै बाबा छन् भने एउटा सुन्दर घरमा खेको छु मागेको छु तिमीलाई कहिले रुवाउन नपरोस् है भनेर बरुमागेको छु निकै नै रमाइलो भएको तपाईँले सुनिसक्नु भएको छ अर्को शुभ साँझमा यो बसेर तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट गरेर पनि विश्वको जुन खुनाबाट सुनिराख्नु भएको छ दर्पण सुजको व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँको आफन्त सम्मता हामीले पुर्याइराखेका छौँ साथमा यस्तै मिठा मिठा गरिराखेका छौँ यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ के गर्दै हुनुहुन्छ अनि खानपिन भइसक्यो भनेपछि निकै नै रमाइलो भएको छ है साथीहरूसँग बसेर रेडियो सुन्दाखेरि फोन गर्दाखेरि साथीहरूलाई सम्झिन पाउँदा निकै खुसी लाग्छ होला है दिनु ठिक छ हामीलाई पनि खुसी लाग्छ यति धेरै माया गर्नु भएको छ यो मायाको सिलसिला कहिल्यै नटुटोस् कामरा चाहिँ यति छ है सम् मगर अनि रोशन सरोजी लामा होइन निरौला अनि तारा राणा मगर अनि सञ्जीता राणा मस्कार घमण्ड जे हुनुहुन्थ्यो यति बेला सबै कुरोबाट आउनु भएको थियो र अर्पण सुझावको व्यवसायमा साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार त्यही <laughs> मा त मैले बिगारे त कुरै छैन नि है यो कुरामा चाहिँ म घमण्डको साथ भन्न सक्छु कि मैले जिउ चिन्छु तर चिनेको कुरालाई चाहिँ एकदम घमण्ड गरेर मैले चिन्न सक्छु भनेर पहिल्यै भनिदिन्छु कि है त्यसो भए नामै नभन्नुहोस् एकपटकलाई परीक्षा नै भयो अर्कोचोटि सम्झिने जग्गा कसलाई आज सबसे पहिला तपाईँलाई धन्यवाद हाम्रो सरलाई मेरो भाइ राजेन्द्र सम्पूर्ण रेडी अर्पण होल युनिटलाई र आज मेरो भतिजको जन्मदिन परेको छ नन्दु भनी सबैलाई हुन्छ नवीनजी अहिले भने विधा हुन्छ है नमस्कार नमस्कार नवीन आचार्य हुनुहुन्थ्यो यति बेला सुकबाट हुनुभएको थियो र अर्पण शुभ साँझको व्यवसायीमा तपाईँसँग कुराकानी गर्ने नै छु तर एकैछिन पछाडि त्योभन्दा पहिले चाहिँ एउटा मिठो भागा तपाईँको लागि राख्छु घामले नि पोलिदियो झुन्ली नै जाडो घाम पार्ने चैले नि तिमलाई नै सम्झिरो नपर्ने घामले नि पोल्दियो नि जाडो भो कोही छैन तिमीले झै मलाई माया गरी हुँदा त सानी मैले घाम पानी चैले नि तिमीलाई नै सम्झिरहे घामले नि पल दियो जुम्ले नि झाडो भइ छैन तिमीले झैँ मलाई माया गरे घामले नि पल दियो नि जाडो भयो कोही छैन तिमीले झैँ तिमले चाहिँ मलाई माया गर्ने निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साझको व्यवसाय तपाईँ सुन्ने हुनुहुन्छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर निकै नै चोटचिदो लोक भागाहरू तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ र यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार कहाँबाट हुनुहुन्छ के गर्नुहुन्छ नि तपाईँ यत्तिकै बस्नुहुन्छ अनि खानपिन भयो कि भएको छैन मेरो पनि भएको छैन अनि आज अरू पनि सुबसाजमा पहिलोपटक हो रुभ कस्तो लाग्छ कार्यक्रम अझै के गर्नुपर्ने छैन है ल अनि आज कार्यक्रममा त सम्झिने कसलाई तपाईँको लागि धन्यवादको दबाईको लागि मलाई किन्नुको लागि ल हुन्छ अहिले भने बिदा हुन्छ है नमस्कार यति बेला अर्को अर्शु साँझको व्यवसाय यसो नै राख्नु भएको छ र तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुऱ्याइराखेका छौँ र साथमा मिठा मिठा लुक पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ दिदीबहिनीहरु साथीहरु हजुरहरु यस लाइनमा उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कामाटेको बोल्दै हुनुहुन्छ एकछिन एसे गेस गर्नु नि हो सबै जनाले मलाई गेस गर्नुस् भन्न थाल्नु भएको छ है हजुर कांगरा साथबाट कांगडा साथ रिमलालसिपन हजुर हजुर है हजुर अनि के सरिमलाल जी खबर एकदम ठिक छ मेरो पनि एकदम ठिक तपाईहरूको मायासम्म एकदम सधैँभरि कता व्यस्त हुनुहुन्छ हिजो आजको है अनि तपाईँ दिदीलाई यहाँ सुँगिर बस्नुभएको त्यो होमबहादुर दाजु अनि बहादुर दाजु हरि अनि मामा माझहरू छन् हामी उनीहरूको लागि सुनाउन चाहन्छु मेरो घर परिवारको लागि अनि सन्त चुपाङ विकास तामाङ अनि त्यसै गरी मलाई रिमल चिपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्ण रेडियो अर्पण सुनिराख्नु भएको साथीहरूलाई सुनाउन चाहन्छु दबाई को, को, को पुरा नमस्कार नमस्कार आफैले भन्नु होला है खबर? ठीक खानी भएको छैन नि मेरो पनि भएको छैन अहिले चाहिँ कता हुनुहुन्छ हुन्छ अहिले भने बिदा हुन्छ है दिदी नमस्कार दिदी नमस्कार विकास <laughs> हुनुहुन्थ्यो यति बेला रुभ छ आजको व्यवसायमा तपाईँकै दिन भरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्नको लागि हामी आएका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ हामीसँगै सहयात्रा गर्न चाहनुहुन्छ यो साझको बेला एकैचोटि भए पनि आफ्नो दोकान भुल्न चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु आउने तर्कमा हुनुहुन्छ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न तेत्तिस तपाईँको लागि निलम अधिकारी अनि के छ धनकुटातिरको नयाँ नौरो हाल खबर अनि सम्झिने विष्णु भाइलाई अनि मेरो सम्पूर्ण जतिको नामले चाहिँ उहाँहरूलाई चाहिँ दुई चार दिनमा सम्पर्क विशेष हुनुभयो कि त्यसमा चाहिँ होइन आफ्नो अब समस्या हुन्न आफ्नो आफूले हेर्नुभन्दा नि अब त्यस्तो परेको कारणले होइन निस्तामा चौधरी लक्ष्मी गुरुङ पानी गुरुङ उमा दाई गोमा दाई बगोल ज्योति बगोल अनिष्ठा लामा अनिष्ठा लामा अन्तिका लिउँ पनि अन्जना सबै नम्बर चौधरी बिना गुरुङ कि ए धन तामाङ त्यस्तै सम्पूर्ण ल नमस् अनिलम जी निलमजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा रहेर तपाईँको संसार आफन्तसम्म पुर्याउँदा पुर्याउँदै अनि यिनै मिठा मिठा लोक भाकाहरू तपाईँको मासमा राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा हुनुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यसै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट वडियो अर्पण डट कम साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास हुने तपाईँप्रति पनि आभारी छु र विशेष विशेष गरी मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्रद्वे राज र विष्णुलाई धेरै धेरै धन्यवाद भन्दै अर्को शुभसाजको आजको व्यवसायबाट म प्रतीक्षा पनि विधा हुन्छु सु, नमस्कार मर भविष्ण मा उूा रू गई मे सभी